गाडी फटाक मात्रै चले होइन कि बन्द भनेर जानकारी आ हो कि यातायात कार्यालय हजुरहरूलाई के छ बन्द त उनीहरूले राष्ट्रिय रूपमै निकालेका स्कर्टिङमा जाने के त्यस्तो गर मिलाउनु भएको छ होइन त्यस्तो त अब आवश्यकता पर्नु त्यस्तै भयो स्कर्टिङ हो कि गाडी नचलेपछि त स्कर्टिङको कुरो केही भन्न होइन जस्तो भिआईबीकै मुभमेन्ट भयो गाडी भयो भने अब अब एउटा एउटा गाडीलाई इन्सुरिङ गरेर त हाम्रो एरिया त लामो पर्दा सम्भव पनि छैन अनि धेरै गयो भने व्यवस्था गरिदिन्छ के छ सर निर्देशन त त्यो त गर्नै पर्छ नि पुलिसले त्यस्तो गाडी निस्क्यो भने एउटा गाडी आयो इन्सुरिङ गर फेरि गर भन्दा सकिँदैन जस्तो फोटो रुट भएको त हाम्रो त पचास किलोमिटर छ अब एउटा गाडी बेस्ट किनभने फेरि हामीले मात्रै गरेर पनि हुँदैन त्यो त बन्द गरेर अब नै गरिसक्यो त अब राज्यले उनीहरूलाई प्रतिबन्ध गरिसकेको हरेक क्रियाकलाप केही गरे पनि कारवाही गर्ने हुन्छ त I